बिहान को एगार बजे अहान को एगार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 संपर्क होटल स्टार बैंकवेज रत्नगर एक निबनी चितुवन फोन नंबर पांच वेबसाइट डब्ल्यू डब्ल्यू डब्ल्यू डट होटल स्टार स्वयंभू काठमांडू फोन नंबर छयालीस बहत्तर दुई सह सतासी स्वयंभू पार्टी नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लुडब्लु डट रेडियो अर्फन डट कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज खनाल अब खबर विस्तारमा निर्वाचन आयोगले दल दर्ता सूचीमा पहिलो हुने होडबाजीमा रहेका दलहरूबीच विवाद देखिएको छ को, को पहिला भन्ने विषयमा एमाले र ए माओवादीका कार्यकर्ताबीच वाद भएपछि प्रहरले हस्तक्षेप गर्नु परेको छ दुई दलका नेताहरू विवाद मिलाउने प्रयासमा छन् दुई दलबीचको विवादकै कारण दल दर्ता प्रक्रियामा अगाडि बढ्न सकेको छैन एमाले अध्यक्ष झलनाथ खनाल र एमादी उपाध्यक्ष बाबुराम भट्ट बीच आयोग परिसरमें छलफल भहमति जुट आयोग ने आज बा दल दर्ता नवीकरण को आहवान करे नौ बजे कार्य खुलेने भेप बिहान सभा छबि नल का प्रतिनिधि आय कार्य पुगे हु एमाले र एमाओवादीका प्रतिनिधि सँगसँगै त्यहाँ पुगेपछि विवाद भएको हो दुवैले आफू अगाडि आएको दावी गरेका छन् त्यही विषयमा दुई दलका कार्यकर्ताबीच विवाद भएपछि प्रहरले हस्तक्षेप गर्नु पर्यो एमालेका अग्निखरेल नेतृत्वको आएको गेटमा लाइनमा बसेका छन् एमाले भातृ संगठन युवासङ्घले रत्न रत्नपार्कबाट जुलुस निकालेको छ एमाओवादीबाट फडिन्द्र देवकोटा सहितको टोली पुगेको छ राप्रपा नेपालले उछिको कारण नेपाली कङ्ग्रेस चौथो हुन पुगेको छ कङ्ग्रेसबाट मुख्य सचिव चिनेकाजी श्रेष्ठको नेतृत्वमा टोली लाइनमा बसेको छ तेस्रोमा राप्रपाका विक्रम थापा लाइनमा छन् आयोगमा एमाले अध्यक्ष खनाल एमाओवादी उपाध्यक्ष भट्टराई र कङ्ग्रेस महामन्त्री कृष्ण सिटोला लगायतका नेताहरू पुगेका छन् भारत भ्रमणमा रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंहसँग भेटवार्ता गर्नुभएको छ शिया सिंहसंघको भेटमा नेपाल भारत सम्बन्ध नेपालको संक्रमणकाल अन्त्यका लागि भारतको संयोग र संविधानसभा चुनाव लगायतका विषयमा छलफल भइरहेको छ त्यस्तै आज नै प्रचण्डले भारतीय विदेश मन्त्री सलमान खुर्सिदसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ भारतीय विभिन्न राजनैतिक दलका शीर्ष नेता बुद्धिजीवी र सरकारी अधिकारीसँग कुराकानी गरेका प्रचण्ड आज साँझ नेपाल फर्कने कार्यक्रम तय भएको छ सर्वोच्च अदालतको फैसलापछि आन्दोलित बनेका सहसचिवहरूले आज अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापन ज्ञापन पत्र पा, बुझाउने भएका छन् न्यायसमूहका सहसचिवहरूलाई सचिवमा बडुवा दायरा फ्राकिलो बनाएपछि विरोधमा रहेका न्याय सेवा बाहेकका सहसचिवहरू आन्दोलित बनेका हुन् न्याय समूहका लागि छ र अन्य समूहमा कार्यरत सहसचिवका लागि चालिस पदको व्यवस्था थियो यस वर्षको कक्षा बाह्रको परीक्षा आजबाट सुरु भएको छ परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको छ उच्च माध्यमिक शिक्षा परिषदका अनुसार कक्षा बाह्रको परीक्षामा तिन लाख अन्ठानब्बे हजार सहभागी भएको परीक्षा नियन्त्रक दुर्गा प्रसाद जानकारी दिनुभयो कक्षा बाह्रको परीक्षा आगामी उन्तिस गतिसम्म चल्नेछ परीक्षा बिहान सात बजीदेखि दस बजीसम्म सञ्चालन भएको थियो काब्रे का का में बालुआ बको ट्रिपर दुर्घटना होता दुईजना को जान गई अर् एकजना गंभीर घाइते भैया पांचकल्ट धोलीखेल जी को नाचारतीस अड़तीस नंबर को ट्रिप्पर गैराती अरणी को राजमागस्थित धोलीखेल एक पकुचा सड़क खंड में दुर्घटना हुआ दुईजना को घटनास्थल में मृत्यु जिला प्रय का डीएसपी कृष्ण जी अधिकारी मेरतोने में ट्रिपर का चालक बीस वर्ष धादिंग ठाक्री चारका सीताराम कार्की र चौबिस वर्षे राजकुमार खतेडा रहेका छन् गम्भीर घाइते भएका एकलाई थपोपचारका लागि काठमाडौँ लगिएको छ उत्तर कोरियामा रहेको दक्षिण कोरिया र उत्तर कोरियाको संयुक्त औद्योगिक क्षेत्रबाट सातजनाको टोली बाहेक सम्पूर्ण दक्षिण कोरियाली कामदार फिर्ता भएका छन् परमाणु परीक्षण गरेपछि संयुक्त राष्ट्रसङ्घले लगाएको प्रतिबन्धहरू र दक्षिण कोरिया अमेरिका बिचको संयुक्त सैन्य अभ्यासपछि उत्तर कोरियाले स्वऔद्योगिक क्षेत्रमा दक्षिण कोरियाली प्रबन्धहरू र आयात निर्यात सामानसहितको ट्रकहरूलाई रोक लगाएको थियो अप्रेल महिनाको सुरुवातमा त्रिपन्न हजारजना कामदारले उत्तर कोरिया छाडे पनि बाँकी रहेको अन्य कामदार आज बिहान उत्तर कोरियाबाट को आफ्नो कोरिया देश फिर्ता भएका छन् बजेको सातजना भने वार्ता टोलीको अन्तर्राष्ट्रिय सञ्चार संस्था एपीले जनाएको छ औद्योगिक क्षेत्र छाडेको कामदारको बचेको तलब बारे सञ्चालकहरूसँग वार्ता गर्ने एपी को अनलाइनले जनाएको छ आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ सोमबार राति भएको खेलमा नेपाल एउटा छ विकेटले पराजित भएको हो एक रनको लक्ष्य एउटाले सत्ताइस ओभरमा चार विकेट गुमाएर भेटायो एक घण्डाका लागि रोजर मोकासाले नट उनापचास रनको योगदान गरे टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्दै चौवालिस ओभरमा एक रनमा अल भएको थियो यसअघि आइतबार रातिको खेलमा नेपाल अमेरिकासँग चौरानब्बे रनले पराजित भएको थियो लगातार दुई खेल हारेपछि नेपालको अघिल्लो सम्भावना बनेको अब भोली, को सामना लिग प्रवेश गर्ने आठ बजेपछि हुने खेलमा शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्स र अन्तिम स्थानमा रहेको पुणे वारियर्स बीच प्रतिस्पर्धा हुनेछ